अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र थप्लो पाँच यो नारी हर्ज सरोकार नमस्कार अनि हार्दिक स्वागत छ स्वा कार्यक्रम नारी सरोकारमा कन्ट्रोल रुममा हुनुहुन्छ सूर्य र तपाईँको साथमा छु म सम्झना कार्यक्रम नारीस सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान साततिसदेखि करिब करिब आठ बजीसम्म उपस्थित हुने गर्दछौँ तपाईँ हामीलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो पन विश्वभर सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौँ विभिन्न क्षेत्रमा घटेका महिला हिंसा सम्बन्धी घटनाहरू महिलाहरूलाई हाम्रो समाजमा हेर्ने दृष्टिकोण लगायतका विषयमा हामी जानकारी दिँदै आइरहेका छौ साथै विभिन्न संघ संस्थामा सम्बन्धित महिला दिदी बहिनीहरूसँग पनि हामी कुराकानी गर्ने गर्दछौ यसै गरी आज हामीसँग हुनुहुन्छ बकुलर माविकी कमला ढकाल आज हामी कार्यक्रम अवधिभर आज हामी कार्यक्रमको अवधि भएर उहाँसँग कुराकानी गर्नेछौ उहाँका जीवनका सुख दुःखका कुरा सङ्घर्षका कुरा र अहिले बकुरर मावेकी प्र हुनुहुन्छ यस अवस्थासम्म आइपुग्नको लागि गर्नु परेको सङ्घर्षको बारेमा पनि कुराकानी गर्नेछौ ताकि उहाँसँग गरेको कुराकानीले हामीलाई पनि प्रेरणा मिलोस् जीवनमा सङ्घर्ष गर्ने आँट मिलोस् अब भने हामी कुराकानीलाई नै अघि कमलाजी यहाँलाई स्वागत छ कार्यक्रम नआए सरकारमा धन्यवाद कमलाजी दिनचार्यहरू कसरी व्यतीत गर्दै हुनुहुन्छ अब मेरो सन्दर्भमा भन्नुपर्दा अब अहिलेको हालसालैको दिनचार्यको कुरा गर्दा मैले अब विद्यालयबाट नजिकै छ घर विद्यालयमा आउने पठन गर्ने क्रियाकलापदेखि लिएर अब प्रशासनको अगुवाई गरेको नाताले पनि विद्यालयको शैक्षिक भौतिक र आर्थिक विकासलाई कसरी गति दिने भन्ने सन्दर्भमा मेरो सोच रहेको छ यसै सन्दर्भमा विभिन्न सङ्घ संस्थाहरूसँग विभिन्न अभिभावकहरूसँग र लगायत विभिन्न समाजका विभिन्न अगुवाई व्यक्तिहरूसँगको भेटघाटको भेटघाट कोअर्डिनेसन अथवा यिनीहरूसँगको सम्पर्क अनि विद्यार्थीहरूको पठन पाठन क्रियाकलापलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा समितिसँगको भेटघाट उनीहरूसँगको छलफल बैठक बस्ने यस्ता यस्ता क्रियाकलापहरू गरेर मेरो अहिले चाहिँ मैले बिताइरहेको छु भन्नुपर्छ कमलाजी प्र अर्को जिम्मेवारी सम्हाल्नु भएको चाहिँ कति समय भयो पाँच महिनामा जति भयो र पहिले चाहिँ शिक्षिका हुनुहुन्थ्यो भनौँ र अहिले यो प्रको जिम्मेवारी सम्हाल्न सम्हाल्दा चाहिँ यहाँलाई कतिको कस्तो महसुस भइरहेको छ निश्चय पनि एउटा सामान्य शिक्षिका भएर रहनु र प्रको विद्यालयको अगुवाई गर्नुमा अथवा विद्यालयको व्यवस्थापकको रूपमा भूमिका निर्वाह गर्नुमा फरक छ अब शिक्षिकाको रूपमा रहँदाखेरि मैले एउटा कर्तव्यनिष्ठ र एउटा म कसरी मैले आफ्नो विषयमा म दक्ष हुने विद्यार्थीहरूलाई कसरी मेरो विषयमा राम्रो नम्बर ल्याउने र मैले यस्तो किसिमका क्रियाकलापमा मैले अगाडि बढ्थेँ भने म अगाडि बढ्थेँ भने अब अब त्यति मात्रामा म अगाडि बढेर मलाई सुख पनि छैन र मैले धेरै विद्यालयका विभिन्न किसिमका क्रियाकलापहरूमा मैले भूमिका निर्वाह गर्नुपर्छ शिक्षकहरूलाई कसरी पठन लगाउने कसरी कर्तव्यनिष्ठ बनाउने कसरी आस्थावान बनाउने र बालबालिकाहरूको पठन पठनलाई कसरी गुणस्तरीय कायम गर्न सकिन्छ भन्ने सन्दर्भदेखि लिएर भन्ने प्रसङ्गदेखि लिएर विभिन्न किसिमका भौतिक भौतिक निर्माणका कुराहरू आर्थिक क्रियाकलापहरू कसरी सुदृढ गर्दै लैजाने भन्नेतर्फ विद्यालयको सरसफाइदेखि लिएर विभिन्न प्रशासनिक क्षेत्रहरूमा कसरी अगाडि बढेर लैजाने भन्ने किसिमका कुराहरू अहिले चुनौतीपूर्ण कुराहरू छन् र त्यस कार्यमा म लाग्नु परेको छ अहिले बकुलर माविको प्रधान हुनुहुन्छ यहाँ र यो अवस्थासम्म आइपुग्दा चाहिँ तपाईँले के कस्तो सङ्घर्ष गर्नु पऱ्यो यो अवस्थासम्म आइपुग्दा मैले मैले विगत दुई वर्ष दुई सा अढाई वर्ष अगाडिदेखिबाट सहायक प्रधानको भूमिका निर्वाह गर्दै आएको पनि हुँ यसमा केही मलाई प्रशासनिक ज्ञान चाहिँ अब हुँदै नभएको भन्ने चाहिँ होइन तर कतिपय कुराहरू हमी कतिपय कु चासो कम भि अब क्यों कतिपय कुराहरूमा प्रशासनिक कुराहरूमा मलाई धेरै ज्ञान चाहिँ थिएन अप्परझट अहिले आएर मलाई यस यस सन्दर्भमा धेरै कुराहरू गर्नुपरेको अवस्था छ हिँड्न दौडधुप गर्नदेखि लिएर विद्यालयको पठन पाठन अनि शिक्षकहरूका गुनासा अनि सबैको अभिभावकहरू अब आफ्ना बालबालिकालाई स्कुलमा लगानी गरिरहेका छन् उनीहरूका गुनासाहरू अनि उनीहरूलाई चित्त बुझाउनेदेखि लिएर धेरै कुराहरू अहिले गरेको अवस्था छ र यही नै अनुभव भइरहेको छ अहिले कमलाजी अब पहिल्यैदेखिकै कुरा गरौँ न यहाँको बाल्यकाल चाहिँ कसरी व्यतीत भयो कस्तो कस्तो थियो तपाईँको बाल्यवस्था मेरो बाल्यकालको अवस्था त सायदै अरूको भन्दा अलिकता केही फरक ढङ्गले मेरो बाल्य बाल्यकाल बित्यो मलाई भनिन्छ अहिले ठुलै उमेरसम्म पनि चौध पन्ध्र वर्ष उन्नाइस बिस वर्षसम्म पनि उनीहरू आफ्नो एउटा किशोरी किशोरीपनको अवस्था एउटा व्यतीत ब्या, गरेका छन् एउटा रमाइलो त्यो एउटा हाँस खेलमा ठाटा गरेर रमाइलो बिताइरहेका छन् भने मेरो बाल्यकालको अलिकता केही भिन्न रूपले बितेको थियो बित्यो र म मलाई तेह्र वर्षमा विवाह गरिदिनु भयो अब विभिन्न कारण भनौँ अब चेतना नभए विशेष गरेर आमाको चेतना आमाको चेतना स्तरमा कमी नै भनौँ किनभने आफ्नो यत्तिको ठाउँमा आउनुभएको थियो आफ्नो छोरीलाई यतिको टाँठी छोरीलाई केही गरेर पढाउनुपर्छ यसो गर्नुपर्छ भन्ने त्यति धेरै ज्ञान आमामा भएन किनकि आमा सबै परिवारमा जन्मिएर पनि आमामा त्यो ज्ञान चाहिँ आमामा कमी थियो त्यस कारणले गर्दाखेरि पनि मलाई सानैमा विवाह गरियो विवाह गरिसकेपछि त अब त्यति बेला बुहारीलाई पढाउने भन्ने कुरा ज्यादै चुनौतीपूर्ण कुरा थियो बुहारीलाई पढाउने सन्दर्भमा धेरै किसिमका त्यहाँ तनावहरू पनि भए मैले पढ्न जानुपर्छ पढ पढ्न पाउनुपर्छ मैले पढ्छु भने धेरै कुराहरू गरेँ मैले तैपनि मलाई यति कक्षा सात कक्षा पास गर आठ कक्षा पास गर भन्दै यति तँभन्दा पढ्न पाउँदिनौ भनेर यस्ता यस्ता किसिमका चाहिँ प्रतिबन्ध पनि लगाइयो तर मैले त्यस्तै ती सारा कुराहरू प्रतिबन्ध भन्दालाई चाहिँ मैले उछिनेर त्यसलाई चाहिँ त्योसँग चाहिँ जुत्दै म बरु मैले सबै कुरा त्याग्न तयार छु तर मैले आफ्नो पढाइलाई त्याग्दिनँ भन्ने अठोट चाहिँ मैले मनमा लिएँ ती स सारा कुराहरू मैले व्यक्त त गरिनँ मैले मेरो जीवनको लक्ष्य नै पढ्नु थियो त्यसैले मैले विभिन्न सङ्घर्षका बाबजुद सबैजनासँग चाहिँ रोही कराइ म पढ्न आएँ अनि त्यसपछि मैले सुरु गरेँ जस्तो तपाईँको विवाह हुँदा चाहिँ कति कक्षामा पढ्दै हुनुहुन्थ्यो कसरी चाहिँ पढाएर निरन्तरता दिनुभयो विवाह गर्दा म सात कक्षामा थिएँ पहिलो जाँच पनि दिएको थिइनँ विवाह पश्चात तुरुन्तै मेरो पहिलो जाँच थियो प्रथम त्रैमासिक भनिन्थ्यो प्रथम त्रैमासिक परीक्षा थियो विवाह पछि आएर भोलिपल्टै प जाँच थियो अनि दिएँ मैले मलाई सबैजनाले कमलाको त बिहा भइसक्यो भनेर भन्थेँ भएको छैन भनेर भन्थेँ कतिजना नालाई अब त्यसपछि मैले अनि अब सात कक्षाको जाँत यो जाँत दिइसकेपछि अनि घर जान्छे भन्ने कुरा सबैजनाको मानसिकता रहेछ तर मैले त्यो त्यो हुन दिइनँ मैले सात कक्षा पढेरै छाडेँ अनि आठ कक्षा पढ्दाखेरि पनि त्यस्तै किसिमका सङ्घर्षहरू भए अनि धेरै अब सँग धेरै जबरजस्ती गरेपछि धेरै जिद्दी गरेपछि अब कसैको केही लाग्दो चाहिँ आठ कक्षा पनि मलाई त्यसै गरेर छोडियो त्यस्तै गरेर नौ कक्षा दस कक्षा गर्दै पढ्दै गएँ म जस्तो अहिलेको अवस्थामा त अब बिहा भएपछि होइन एउटा बुहारीलाई चाहिँ पढ्ने वातावरण चाहिँ मिलाउन गाह्रो हुन्छ आफू स्वयं मैलाले नै अब यो घर विवार चलाउनु छ भनेर चाहिँ छोड्छन् होइन यहाँले चाहिँ कसरी साधु वर्ष सात कक्षामा पढ्दाखेरि नै विवाह भयो र यसरी कन्टिन्यू गरेर अहिले चाहिँ प्र हुनुहुन्छ यस अवस्थासम्म चाहिँ आफूले कस्तो अठोट लिएर चाहिँ आउनुभयो त अब यस सन्दर्भमा कतिपय केटी मान्छेहरू विवाह भइसकेपछि त्यतिबेलै मसँगै पनि मभन्दा केही समयपछि मैले नाइन क्लास पढ्दै गर्दा पनि मेरो साथीहरूको विवाह भएको थियो तर तुरुन्तै पढ्न छोड्नुभयो उहाँहरूले यस सन्दर्भमा मैले के भन्छु भने आफ्नो इच्छा शक्ति डह्रो भयो भने म पढ्छु नै भन्ने एउटा एउटा लक्ष्य अठोट किसिमको लक्ष्य लियो भने आफ्नो पुरा गर्न सकिन्छ तर त्यसलाई कसैको लोभमा कसैले योभन्दा तँलाई यताबाट सुख हुन्छ भनेर चा कसैको चाहिँ एउटा लालसामा फसियो भने अरूको चाहिँ कुराहरू सुन्दाखेरि आफूलाई त्यसले के कति फाइदा गर्छ आफ्नो भविष्य निर्माणमा त्यसले के कति बाधा पुर्याउँछ त्यो कुरा अलिकता सोच्न सकिएन भने पनि समस्या पर्छ र त्यस त्यो सोध्न सक्ने क्षमता सायद ममा रहेछ र मैले पढ्नुपर्छ विवाह भएर केही पनि फरक पर्दैन आफ्ना कामहरू अन्य टाइममा पनि गरेर मिलाएर भए पनि आफ्नो पढाइलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने पक्षमा म सधैँभरि लगाइरह मैले अन्य अरू दिदीबहिनी महिला दिदीबहिनीहरूलाई अरू, अरू अन्य छोरीबेटीहरूलाई पनि मैले यही नै भन्न चाहन्छु कि विवाह हुँदैमा पढ्न छोड्नुपर्छ अथवा सामान्य काम पर्दैमा पर त्यसलाई चाहिँ फेरि पढाइलाई चाहिँ निरन्तरता दिनु नदिने अनि छोडिदिने अथवा विभिन्न किसिमका अब जाँचहरू छन् भने जाँतलाई छोडिदिने जाँत नदिने अनि यस्ता किसिमका कुराहरू गरेर पढाइलाई नोक्सान गऱ्यौँ कतिपय दिदीबहिनीहरूले छ त्यो किसिमको वातावरण नबनाऊ पढ्नुपर्छ भनेर हामी शिक्षित भयो भने हामीले सबैलाई अरूलाई पनि केही ज्ञान दिन सक्छौँ अनि आफ्नै पढाइ बिचमा ब्रेक गऱ्यौँ भने हामीले केही पनि अगाडि बढ्न सक्दैनौँ र सबै कामहरूलाई यथावत राखेर रा, पढाइलाई चाहिँ मुख्य लक्ष्य बनायो भने त्यो इच्छा शक्ति जगायो भने पक्कै पनि हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ जसकोमालाई जी चाहिँ जी जीवनमा धेरै नै सङ्घर्ष गर्नुभयो र आज यो अवस्थामा हुनुहुन्छ बकुलर माविको प्र हुनुहुन्छ यहाँ होइन हजुर जस्तो यो बकुलर माविको प्रतिजना छन् विद्यार्थी सङ्ख्या हाम्रो विद्यार्थी सङ्ख्या अब भर्नाको क्रम छँदैछ भर्ना पुरै सकिएको छैन अब जति अब अहिले प्रथम त्रैमासिकको नजिक नजिक आइरहँदा पनि भर्ना गरिरहन्छ त्यसैले अहिले तिन सय बाह्रको तिन सय बाह्रजना छन् कतिजना हुनुहुन्छ त्यहाँ हामी निमा प्रावि र निमावि गरेर चौधजना छौँ शैक्षिक अवस्था भौतिक अवस्थाहरू कस्तो रहेको छ विद्यालय शैक्षिक अवस्थाको कुरा गर्दा अब यो विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू अहिलेसम्म नराम्रो चाहिँ छैनन् अब अहिले जताततै अब शैक्षिक स्थितिको कुरा गर्दा नेपाल अधिराज्यकै सामुदायिक विद्यालयका शैक्षिक स्तरलाई हेर्दाखेरि केही चाहिँ अलिकाता बुई हुने खाने र हुँदा हुँदा खाने भन्ने दुई थरी अभिभावक हुनुहुन्छ अब हुँदा हुने खाने अभिभावकहरूले चाहिँ बोर्डिङतिर पढाउँदाखेरि अलिकता समस्या परेको छ केही कमजोर स्थितिका अभिभावकहरूले मात्रै स्कुलमा पढाउने हुँदाखेरि उहाँहरूको चासो विद्या शिक्षाप्रति र विद्यालयप्रति केही कम हुँदाखेरि यसप्रति सबै नेपाल अधिराज्यभरि नै ने, देशभरिकै समस्या यो हुनलाई तर त्यसमा केही शैक्षिक स्तर रा ज्यादै राम्रो छ भन्न त सकिँदैन तर राम्रो बनाउने प्रयासमा छौँ कमलाजी भनिन्छ निजी विद्यालयहरूमा चाहिँ पढाइ राम्रो हुन्छ पढाइको स्तर माथि छ यो सामुदायिकमा सरकारी विद्यालयहरूमा चाहिँ पढाइ स्तर चाहिँ निकै कमजोर छ खस्किन्छ वास्ता हुँदैन भन्ने जस्तो सुनिन्छ नि यहाँ के भन्नुहुन्छ अब यस सन्दर्भमा मैले के भन्न चाहन्छु भने सामुदायिक विद्यालयमा पनि तालिम प्राप्त शिक्षक हुनुहुन्छ शैक्षिक स्तर वृद्धि भएको शिक्षकहरू हुनुहुन्छ उहाँहरूको प पटक्कै पठन पाठनमा कमजोर हुनुहुन्न पढाउने अध्यापन गराउने क्रियाकलापमा उहाँहरू का, काममा कमजोर त पक्कै पनि हुनुहुन्न तैपनि यी विभिन्न किसिमका जुन एउटा समस्याहरू छन् प्राय यो सरकारी विद्यालयमा अभिभावकपट्टिको चासो कम हुने शिक्षामा लगानी नभएको यी सारा कुराहरूले पनि प्रभाव पार्छ अनि ज्यादै न्यून स्तरका निम्न आर्थिक स्तरका बालबालिकाहरू आउने हुँदाखेरि पनि एक प्रकारले उनीहरूलाई राम्रो अगाएको पेटमा पढ्न नपाउने अवस्था पनि छ र त्यो सारा कुराहरूले गर्दाखेरि निजी स्तरका बोर्डिङमा पढ्ने बालबालिकाको तुलनामा सरकारी स्तरमा सरकारी स्तरका विद्यालयमा पढ्ने बालबालिकाहरू आर्थिक हिसाबले ज्यादै न्यून छन् आर्थिकले र वातावरण आर्थिक हिसाबले वातावरण हिसाबले घरयासी प्रवृत्तिले गर्दा पनि पढाइमा केही फरक स्वाभाविक रूपमा हुन्छ तर पनि सरकारी विद्यालयमा पढेका कतिपय जान्ने विद्यार्थीहरूलाई निजी विद्यालयले तानिरहेको अवस्था पनि छ एक प्रकारले शैक्षिक स्तर घटेको भन्न भन्दा पनि शैक्षिक स्तर शैक्षिक गुणस्तर चाहिँ स्थानान्तरण भएको भन्न चाहन्छु म चाहिँ किनभने जान्ने विद्यार्थीहरू बिस्तारै बिस्तारै फर्स्ट सेकेन्ड भएका विद्यार्थीहरू बिस्तारै बिस्तारै पलायन हुन्छन् कता गए भन्दा निजी विद्यालयतिर गएँ भन्ने कुरा पछि सुनिन्छ पहिला पहिला सितैमा पढाउने र पछि पछि पैसा लिएर पढाउने त्यो प्रवृत्ति पनि निजी विद्यालयको रहेको छ यसरी स्थानान्तर स्थानान्तरण गुणस्तर स्थानान्तरण भएको पनि मैले त्यो पनि भन्न चाहन्छु र सरकारी विद्यालयमा पढेका विद्यार्थीहरू अहिलेसम्म माथिल्लो क्लासमा गएपछि चाहे आ, पास संख्या, कमै भए पनि प्रतिशत कम भए पनि माथिल्लो स्तरमा गएपछि तिनै विद्यार्थीहरूले राम्रो अङ्क प्राप्त गरेको र रा, राम्रो गुणस्तर प्राप्त गरेको चाहिँ पाइएको छ जस्तो विद्यालयमा विभिन्न खालका विभिन्न परिवेशबाट बालबालिकाहरू आउने गर्छन् होइन उनीहरूलाई गर उनी मिलाएर चाहिँ होइन एकदमै मिलाएर शिक्षण गर्न चाहिँ कतिको सजिलो छ कतिको चुनौती लाग्छ यहाँलाई पक्कै पनि यो चुनौतीपूर्ण कुरा छ यसलाई विविधता व्यवस्थापन भनेर भनिन्छ हामीले यो विभिन्न किसिमका विभिन्न आर्थिक सांस्कृतिक भौगोलिक परिवेशबाट आएका बालबालिकाहरूसँग मिलेर उनीहरूलाई चाहिँ उनीहरूका भावना अनुकूल उनीहरूको स्तर अनुकूल शिक्षण गर्न यो पक्कै पनि गाह्रो कुरो हो तैपनि यस्ता यस्ता चुनौतीहरूको चुनौतीहरूलाई सामना गर्ने सायद सामुदायिक विद्यालयका शिक्षकहरूको यो एउटा बानी पनि भइसकेको अभ्यास पनि भइसकेको छ So, निजी विद्यालय र यो सामुदायिक विद्यालय सरकारी विद्यालय चाहिँ एक बनाउनु चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ हामीलाई निजी विद्यालय र सामुदायिक विद्यालयलाई एक बनाउनको लागि अब यसमा ज्यादै यो एउटा अलिकता अप्ठ्यारो प्रश्न सोध्नुभयो जस्तो हुन्छ नि जस्तो निजी विद्यालयमा जस्तो परिवेशको भनौँ जस्तो स्तरको जस्तो गुणस्तरीय शिक्षा दिइन्छ त्यस्तै यो सामुदायिक विद्यालयमा पनि दिइयोस् यसलाई सम्मान होस् कि निजी विद्यालयमै जानुपर्छ पढाइ राम्रो हुन भन्ने सोच चाहिँ कसरी हटाउन सकिन्छ ए त्यो पक्कै पनि सकिन्छ किनभने यसमा सबैजनाको चासो हुन जरुरी छ त्रिकोणीय त्रिकोणीय सम्बन्ध त्रिकोणात्मक सम्बन्ध भनेर भनिन्छ शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध हुन्छ यो तिनजनाको सम्बन्ध राम्रो भयो भने पक्कै पनि निजी विद्यालयभन्दा कम हुँदैन जस्तै अहिले चिताउनकै उदाहरण दिन पर्दा नारायणी चमाविमा अन्य निजी विद्यालयबाट विद्यार्थीहरू त्यहाँ भर्ना हुने क्रम जारी छ यस्तो चा। चा। हुन यो हुनलाई चाहिँ यो अप्ठ्यारो कुरो र कुनै ठुलो कुरो पनि होइन यसमा एउटा शिक्षाको एउटा लगाव चाहिन्छ अनुशासन चाहिन्छ यसमा यसमा अनुगमनकर्ता निरीक्षणकर्ताहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ शिक्षा कार्यालयले शिक्षा कार्यालयले अथवा शिक्षा कार्यालयले चाहन्यो भने र सम्बन्धित निकायहरूले चाहने सम्बन्धित निकाय भने सम् सम्बन्धित शैक्षिक निकायहरूले चाहने चाहना गर्ने र शिक्षकहरूलाई त्यसै अनुसुर अनुरूपको व्यवस्थापन गर्ने हो भने र उनीहरूलाई पेसाप्रति एउटा कटिबद्ध हुने पेसाप्रति आस्थावान हुने किसिमको प्रबोधिकरण अथवा यस्ता किसिमका तालिमहरू दिएर बनाउने हो भने निजी विद्यालय भन्दा कम हुने मैले देख्दिनँ जस्तै विद्यालयहरूमा शिक्षक राख्दा शिक्षक नियुक्ति गर्दा चाहिँ होइन अथवा बा, नातावाद कृपावादबाट चाहिँ बढी तानिन्छ शिक्षक राखिन्छ भन्ने गुनासोहरू पनि आउँछ नि यसलाई कुन रूपमा लिनुहुन्छ हजुर होला अब यस्तो कुनै विद्यालयहरूमा तर म म अब यहाँ बकुल्लर माविमा भने यो किसिमको क्रियाकलाप नभएको हुँदा मैले त्यसरी नातावाद भनेर शिक्षक <muchas>, छनौट गर्दाखेरि गुणस्तरीयको आधारमा शिक्षकको क्वालिटीको आधारमा क्वालिफिकेसनको आधारमा उसले के गर्न सक्छ कुन विषयमा कसरी चाहिँ सक्षम छ भनेर त्यो आधारमा शिक्षक छनौट गर्नुपर्छ त्यसरी नातावादको आधारमा फलानाको नातो गरी गरी हो भनेको आधारमा शिक्षण शिक्षक नियुक्ति गरियो भने पक्कै पनि पढाइमा रास आउँछ त्यो चाहिँ उचित राम्रो होइन हजुर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण कमबाट पनि तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ हामी आज कार्यक्रम नारी सरकारमा बकुलर माविकी प्र कमला ढकालसँग कुराकानी गरिरहेका छौँ र फेरि पनि कुराकान्दि बढाउँ कमलाजी यहाँले चाहिँ प्र भएको पाँच महिना भयो यहाँ प्रको जिम्मेवारी सम्हालिरहनु भएको छ र एक महिना भएर प्रको जिम्मेवारी सम्हाल्दा चाहिँ यहाँलाई के कस्तो कठिनाइहरू आएको छ प्रवाको जिम्मेवारी सम्हाल्नु भनेको एउटा चाहिँ विद्यालयको एउटा अगुवाई व्यक्तिको भूमिका निर्वाह गर्नु हो अब यसमा महिला भए पनि पुरुष भए पनि सबैलाई एउटा चुनौतीपूर्ण कार्य पक्कै पनि हो त्यसैमाथि पनि महिलालाई अब यो घरको घरको कामहरू पनि सम्पूर्ण गर्नुपर्ने घरमा गएपछि हाउसवाइफ भएर गर्नुपर्ने बच्चा लागि एउटा आमा भएर गर्नुपर्ने अनि गृहणी भएर गर्नुपर्ने अनि समाजको लागि फेरि एउटा पढे महिला भएपछि त्यहाँ विभिन्न किसिमका ठाउँहरूमा विभिन्न किसिमका सङ्घ संस्थाहरूमा हुनुपर्ने त्यहाँ पनि सल्लाहकार सल्लाह दिनुपर्ने निर्णायक निर्णायकको भूमिका गर्नुपर्ने यी सारा कुराहरूको बावजुद यी सारा लिएर विद्यालयमा प्र भएर भूमिका निर्वाह गर्नुपर्दा था एउटा एउटा चुनौतीपूर्ण कुरा नै हो तैपनि यसलाई गर्दै जाँदा यसो यो अभ्यासमा अभ्यास, अभ्यास गर्दै जाँदा यो सकिँदो रहेछ नसक्ने भन्ने कुरा चाहिँ केही पनि छैन झन् तुलनात्मक रूपमा कुरा गर्दा पुरुषहरूले नसक्ने काम पनि महिलाहरूले सक्छन् भन्ने कुरा यसैबाट पनि मैले प्रमाणित गर्न सक्छु जस्तो काम गर्ने अवधिमा काम गर्दै जाँदा चाहिँ म मौ महिला भएर चाहिँ यस्तो समस्या आएको हो भन्ने जस्तो तपाईँलाई कुनै बेला लाग्यो त्यो त काम गर्ने क्रममा कतिपय कुरा कतिपय अब व्यक्तिहरूले कतिपय सङ्घ गरेका बोलेका कुराहरू पनि नदिँदा अथवा कुन तरिकाले जाने रहेछ र सायद म मैला भएर पो हो कि यो कुरा नमिलेको भन्ने कुरा त पक्कै पनि लाग्यो मलाई महसुस त भयो तर पनि फेरि मैले सेल्फ मूल्याङ्कन गर्दाखेरि यस्ता अप्ठ्यारा गाह्राहरू त सबैलाई पर्छन् आ, मा, मा तो तो कुन कुन र कुनै पनि काम सजिलै हुन पनि सक्दैन भन्ने महसुस गरेर फेरि मैले त्यसलाई कुनै म मैले आफूलाई कमजोरी ठानिनँ प्र हुनुहुन्छ यहाँ जस्तो तपाईँले के देख्नु भएको छ समाजमा अहिले महिलाको अवस्था चाहिँ कुन रूपमा रहेको छ कस्तो छ समानता महिला पुरुष समान अधिकार छ कि छैन महिला पुरुषलाई कुन हेरिन्छ समाजले समान अधिकारका कुराहरू त सबै सङ्घ विभिन्न चाहिँ अब मिडियाहरूले पनि समान अधिकारका कुराहरू फुकिरहेको अवस्था त छ तर पनि आफ्नै घरमा पुरुषहरूले बाहिर गएर समान अधिकारका कुराहरू गर्नुहुन्छ अनि कतै पठाउन परे भने कतै चाहिँ केही सार्वजनिक क्षेक्ष छे, क्षेत्रहरूमा पठाउन पर्यो भने अब घुमफिर गर्नको लागि भ्रमणकै लागि कतै जान्ने सुन्ने कतै जान्ने सुन्ने हुन्छन् कि भन्ने सोच चाहिँ अझै पनि पुरुषहरूमा छ र समान अधिकार पाउनको लागि र केही अधिकारबाट चाहिँ वञ्चित नहुनको लागि पुरुषहरूको मात्रै पनि भन्दिनँ केही महिलाहरूकै सोचमा पनि परिवर्तन हुन आवश्यकता छ घरमा अब सासूले बुहारीप्रति हेर्ने दृष्टिकोण छोरीले जति छोरीले सुख पाइदिए हुन्थ्यो अथवा घुम्दियो हुन्थ्यो अथवा पढिदिए हुन्थ्यो सबै कुरा भने बुहारीले चाहिँ बन्धन भएर बहिदियो हुन्थ्यो भन्ने जुन सोच छ जुन विभेदात्मक विभेदपूर्ण सोच छ त्यसलाई अन्त्य गर्न अन्त्य पक्कै पनि यो जेनेरेसन ग्यापले पनि होला त्यसको अन्त्य भयो भने केही अधिकारका कुराहरू पनि आउलान् यहाँ पुरुषहरूले मात्रै दबाएको पनि मैले भन्दिनँ जस्तो भनिन्छ महिलाहरू चाहिँ अझै पनि शैक्षिक स्तरमा भनौँ कमजोर नै छन् आर्थिक अवस्थामा र बी, विभिन्न एकदमै पीडित अवस्था छ पिछडिएका छन् भनेर भनिन्छ नि महिलाहरू होइन महिलाहरूको स्थिति चाहिँ अलिकति अगाडि बढाउनुको लागि महिलाहरू पनि पुरुष सरह अगाडि बढ्नको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई त्यो त शिक्षा हो <ileri> शिक्षाले नै व्यक्तिलाई अगाडि बढाउँछ शिक्षाले नै एउटा गर्नहुने गर नहुने एउटा सचेतनाको विकास हुन्छ शिक्षाले त्यसैले गर्दाखेरि यहाँ अब कतिपय अभिभावकहरूले खै त भाइ भनेर बच्चाहरूलाई सोध्यो भने भाइ बोर्डिङ गएको छ अनि हामी चाहिँ स्कुल आएको छौँ भनौँ यस्तो अभिभावकले विभेद गरिराख्नु भएको छ भने ठिकै छ स्कुल र बोर्डिङभन्दा पनि पढाउने र नपढाउने प्रविधि पनि छ अहिले हामीले चिताउनकै सन्दर्भमा मात्रै के कुरा गर्ने बाहिर बाहिर हेर्ने हो भने छोरीलाई नपढाएको ठाउँ कति छ कति छोरी अझै पनि विद्यालयबाट वञ्चित छन् त्यसैले पनि जब उनीहरूमा शिक्षा हुँदैन अनि त्यसपछि उनीहरूले आफै विभिन्न किसिमका आफै एउटा हक हित अधिकार खोज्दैनन् दबिएर बस्छन् अनि त्यो अवस्था जहिलेसम्म रहन्छ तैलेसम्म नारीको उत्थान हुन सक्दैन ना, नारी अगाडि बढ्न सक्दैन जस्तो अब भने हामी कार्यक्रम नारी सरकारहरूको अन्त्यतिर आइसकेका छौँ यति बेला रेडियो पनि एक कार्यक्रम नारी सरकार सुनेर बस्नु भने सम्पूर्ण दिदीबहिनीलाई यहाँ के भन्न चाहनुहुन्छ सम्पूर्ण दिदीबहिनीहरूलाई अब छोरीहरूलाई पनि घरमा काम कम गराउँ छोरालाई सरा पढ्न पठाउँ पढ्न दिउँ समय दिउँ अनि त्यसपछि त्यसको साथसाथै उनीहरूलाई एउटा एउटा छुट्टै किसिमको एउटा प्रेरणा जगाऊ छोरीहरूलाई पढ्नको लागि छोराले त जे गरेर जसो गरेर पनि खान सक्छ छोरी तिमीहरूले पढ्नुपर्छ भन्ने किसिमको पनि त्यो अभिभावकमा जागोस सबै दिदीबहिनीहरूले त्यो किसिमको एउटा भावना जगाऊँ अनि आफ्ना छोरीहरूलाई टाढा टाढा पढ्नको लागि पनि उहाँ कति किन्चित कि न पठाउँ किनकि छोरालाई पढाइन्छ भ पठाइन्छ भने छोरीले पनि एउटा आत्मबल बढाएर अगाडि बढ्थ्यो भने उसलाई पनि अवसर दिनुपर्छ भने त्यो पनि मैले सबैजनालाई सन्देश दिन चाहन्छु र सबैजना दिदीबहिनीहरूले सबैजना छोरीहरूलाई विवाह पश्चात् पनि आफ्नो लक्ष्यमा लक्ष्यबाट कति पनि नडग अगाडि बढ्नको लागि पनि मैले सन्देश दिन्छु हुन्छ कमलाजी व्यस्त समयको बावजुद पनि हामी हाम्रो कार्यक्रममा आइदिनु भयो हामीसँग कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद हस्त धन्यवाद उहाँ हुनुहुन्थ्यो बकुलर माविके प्र कमला ढकाल उहाँसँगको कुराकानी सँगै अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया हामीलाई सल्लाह सुझाव दिन भने नभुल्नुहोला होला त दिनजेलसम्म हामीलाई सुनेर साथ दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद प्राविक मित्र सूर्यलाई पनि हार्दिक आभार प्रकट गर्दै तपाईँको आफ्नै साथी म सम्झना पनि विदा हुन्छु नमस्कार